सेमिनार गए मैं कति पाने बिनीता पैलोचोटि सुंदा एक दुवा सेमिनार को अभविधि भजर मे मैं गैर सरकारी संस्था महासंघ में, में सूचना मा अधिकृत को रूप में कार्यको एटा भोक चीं मेर आपने ट्वेंटी थर्टी यूथ फोर्स नेता भस्था जो हमें दुई हजार सोह में बैंकक में फर्म करस में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 असते छकक्षा देखी बाद विवाद वक्तृत्व कला में भाग लिख् अब मलि अज जरा में जान खोजे छ कक्षा में गए तबलास में लायक अथवा म भाग लिने भगवने को टीचर होाग्भ पैले तलिकत एकदम बोलने खाल हो बच्चेदी बोलने हमी स्कूल जानुभंदा अगड़ी शिशु केन्द्र पढ़् प्लान इंटरनेशनल नेहयोग कार्यक्रम थोपमें बोलने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 कति गजल विनिता कार्कीको गजल आज हामी विनिता कार्केसँग छौं बुलबुलमा बारा कोलहोवी नगरपालिका आठ उहाँको घर अहिले काठमाडौँ काँडाघारी बस्नुहुन्छ र गैस महासंघमा सूचना अधिकृतका रूपमा कार्यरत हुनुहुन्छ विनिताले विभिन्न अंराष्ट्रीय सेमिनार काग लिभ जस्ता विषय का करा हम गये मैं भर्खरें पढ़े गजल कस्तो मन छो मिंदाजी कहीं ध्ल्भ भर्खर भर्खरें लिखी मु, काव्य मुसाएर में यह असार चौदह गते मेरे वाचन थो मैं हजलामंत्रण पेर्भाग्य गजल धेरे भैन एक महीना जो भैया तपाईँले अघि भन्नुभयो कै सन्दर्भलाई म अलिक कुराकानी पनि सँगसँगै तपाईँसँग लगेन भने यो कार्यक्रम गजलले मात्रै पुग्दैन जस्तो लाग्छ है साह्रै बाटी छ यो भनेर भन्नुहुन्थ्यो तपाईँलाई त्यो पाँच छ कक्षा छ आज कक्षाभन्दा मुनि हुँदैखेरि होइन त्यो बठ्याइलाई सदुपयोग र दुरुपयोग दुरुपयोग गर्यो भने मान्छे बिग्रन पनि सक्छ फेरि तर तपाईँले सदुपयोग गर्नुभयो कि त्यो केटाकेटी हुँदाखेरि साह्रै बाठी छ बाटो छ भनेको मान्छेले त्यो बठ्याइलाई सदुपयोग गर्न के सोच्नुपर्छ के गर्नुपर्छ जस्तो लाग्छ खास में मैं दुख हिखो रही जो ललिकत पारिवारिक जोड़ना चाहे अभाव में बालापन बित चाहना कर हु हुर्कियो चाड़वाड़ आंथ्य दस में नया लुगा कि भाई वातावरण होती मैं बाबा ने यो किक्के किने भादा मैं आमा कहीं घर में गए आमा मतलब दस में यह लुगा कि भवस्था कहीं भैन र आमा जो दिमाग में भरीदुन भरा चेन्थोरी कारण बाबा ने तिमी छोड़े तो छोरा हो रही द्वंद्व मके ए मोरी भर पो बाबा हमीर छोड़े हिड़ने छोरा भैद हमला माया हमारा रह पूरादी थोड़ी मैं पढ़्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 एनजिओ फेडरेशनमा अहिले सूचना अधिकृतका रूपमा कार्यरत हुनुहुन्छ उहाँको दुई हजार अडसठी सालमा आगमन गजल संग्रह प्रकाशित भइसकेको छ बिनिता कार्कीको अरू गजलहरू र कुराकानी लिएर केही बेरमा आउनेछौ उज्यालो सीधा पूरा प्रश्न विचार उजालो रेडियो नेटवर्क बुलबुल एउटा ईरानी चरा बुलबुल बुल।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 बारा कोल्बी नगरपालिका आठ घर भाइ अहिले काठमाडौँ रहँदै आउनुभयो कि गजलकार विनिता कार्कीको यो गजल बाँचनसँगै बुलबुलमा तपाईँलाई फेरि स्वागत छ बुलबुलमा आज हामी विनिता कार्कीको गजल सुन्दै उहाँसँग कुराकानी गर्दैछौँ विनिताजी फेरि स्वागत गरे तपाईँलाई धन्यवाद हामी त समय धेरै अगाडि गुज्रिसक्यौँ अब कम समय छ म कुराकानीलाई घटाउँछु अब गजल बढी सुन्न रहर गर्छु समयले यो कस्तो अवस्थामा राखिदियो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 र साहित्यसँग जोडिएका युवा सशक्तिकरणका कुराहरूलाई चाहिँ सँगसँगै लैजाँदाखेरि मैले पछिल्लो समय महसुस गरेको कुरा चाहिँ नेपाली युवालाई साहित्य पढ्नमा चाहिँ मैले उत्प्रेरित गरिरहेको रहेछु हिजो गुरुपूर्णिमाको हजुर हजुर उता पनि राम्रो प्रभाव पार्दो रहेछ त्यसले चाहिँ हिजो चाहिँ कति मेसेजहरू चाहिँ दिदी तपाईँको वाचनकलाको तपाईँको फ्यान त हो म तर त्योसँगै नेपाली साहित्य पढ्नको लागि पनि तपाईँले चाहिँ उत्प्रेरित गरिरहनु छ भनेर हुन्छन्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 खेलौनासँग रमाएर हिँड्छ एउटा जिन्दगी अर्को जिन्दगी परबाट त्यो दृश्य हेरेर रुन्छ आमालाई घरमा नदेख्दा रुन्थे सन्तान पहिले आमालाई घरमा नदेख्दा रुन्थे सन्तान पहिले आश्रममा आमाको मन सन्तान नदेखेर रुन्छ रून त यहाँ को रुन्छ हरेक मान्छे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 संपर्क कर सकू फेसबुक रीमेलब संपर्क कर सको हज हस हम कार्यम में आने भोरे धीरे धन्यवाद तब को ये राम विचार ये राा कुछ करदी भो मिठा गजलर भी सुनने मौका पाइयो हार्दिक धन्यवाद तैयार धीरे धीरे धन्यवाद अजय दाई बुलबुल में बस्ने सपना थी जब जबदि गजल लेखना था बुलबुल में इस वक्ता भर चे क्यों होपना आज पूरा हो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 तिमी लुगा होनौ जीवन साथी हो फेन भी सकि बड़ो खुशी लगो कसैाड़ी प्रहार कर बड़ो खुशी लगो कसैा प्रहार कर नत्र तो हैसियत बराबर को दुश्मन सजील भेटिंदन तिमी लुगा होनौ जीवन साथी हो फेन सकि योर में बसर के रहर पूरा करिमी योर में बसर के रहर पूरा करिमी जहां धितमरून जेल छिच्याए रून संबंध नहीं पाइदन तिमीसँग खुसी नै छैन मुखै फोरेर भनिँदैन तिमी लुगा होइनौ जीवन साथी हौ फेर्न पनि सकिँदैन